होइन <laughs> <laughs> यो गाउँ बजार सहर जतातै केरे अरे दे भनेर एकदम चर्चा आयो है अनि अघि भर्खरै रेडियो सुनेको रेडियो अर्पणमा पनि कलरहरूले कस्तो कस्तो भल्याङटुङ्गेको बारेमा बोलेको पाइयो है यो भल्याङटुङ्गे भने केरा चाहिँ यति कुरो पत्ता लगाउन पायौँ भने चाहिँ के गर्नुपर्छ भन्ने कुरो हामीले जानिया छ पहिला केरा चाहिँ यो भनेको भन्ने कुरो बुन्नु पऱ्यो है मलाई सोध्ने होला त बाबु है यसको बारेमा त्यो मुरली बाउ पनि आजभोलि गाउँ नै छोडेर कहाँ गए कहाँ गए भने त्यो मुरली बाउले चाहिँ मलाई ट्याक ट्याक सबै कुरो बताउँथे है त्यो मुरली बाउ पनि गाउँ छोडेर गएपछि चाहिँ मलाई एकदम अप्ठ्यारो परिरहेको अवस्था छ मुरली बाउ कहाँ गए काए अत्तो का पत्तो छैन मानिस हराएको सूचना भनेर भोग्दिनँ बेर लाउन है मैले चाहिँ त्यस्तो खाले को आउँदैछ त खै ए ल यो गाउँमा डुल्दै आएको अब पण्डित बाजेकै घरमा जान्छु बुढाले कसो नभन्दैला नि त है मलाई हिँड्के रहेछ भलाङटुङ दे भनेको पण्डित भ नमस्कार नमस्कार हरे कृष्ण हरे राम मरेपछि परम धाम नारायण नारायण नारायण नारायण नारायण बाबु लोके त कताबाट आइस बाबु कहाँबाट हुनु नि तपाईँ त झन् झोला झोला बोकेर हिँड्नु भएको नि कता हिँड्न लाउनु भयो हरे कृष्ण हरे राम मरेपछि परम नारायण नारायण बाबु आज श्री स्वस्तानी भगवतीको साङ्गीताको दिन मेरो एकछिन पनि फुर्सद छैन नारायण आज माघ शुक्ल पूर्णिमा के भन्न आयो छिटो भन अरू दुई तिनवटाजना जे जमानको घरतिर जानुपर्ने छ हरे कृष्ण हरे राम मारेपछि परमधाम नारायण नारायण नारायण नारायण नारायण ना। <laughs> केही होइन ना पण्डित भाइ है तपाईँको यो व्यस्त समयलाई भड्काउने पनि मेरो उद्देश्य होइन है मेरो उद्देश्य चाहिँ के हो भन्दाखेरिमा के रे यो आज रेडियोतिर पुरै भल्याङटुङ डे भल्याङटुङ डे भनेको मात्र सुन्यो है अनि यो भल्याङटुङ डे भनेको के हो यसको बारेमा बुझ्न अघे म हरे कृष्ण हरे राम मारेपछि परमधाम नरायण नरायण नरायण नरायण नारायण कस्तो दिमाग खान आइपुग्यो यो फेरि मेरो छेउमा अब यसलाई थाहा छैन भन्यो भने यसले बिल्ला हन्छ यसलाई एउटा न एउटा कुरो गरेर अल्झाउनु पर्छ नारायण हेर बाबु लोके यो भल्याङटुङ डे भन्ने बारेमा मलाई त्यति साह्रो थाहा छैन त्यसैले तैँले मेरो छोरो गोठेलाई भेट मेरो छोरो गोठेलाई भेटेपछि त्यसले सबै कुरो भनिदिन्छ भल्याङटुङ बारे के हो भन्ने बारेमा म चाहिँ अहिले लागेँ मेरो बाबु नारायण ए पण्डित बा अनि तपाईँको छोरो चाहिँ कहाँ छ त्यो चाहिँ भनेर जानु बुढा छोरोलाई थाहा छोरोलाई सोधौँला नि त छोरो कहाँ छ पहिला त्यो पत्ता लगाउनु पर्यो त्यति भनिदिनु भयो भने मलाई काण्ड पुग्यो ल हरे कृष्ण हरे राम मारेपछि परमधाम नारायण छोरोले पनि यो के डियो भने तैँले भल्याङटुङकी सल्याङटुङ डिएको बारेमा बुझ्न नसकेर मैले बुझाउँदा बुझाउँदा आजित भएर माख्लो घरको त्यो काजिसापकोमा गइरहेको छ नारायण त पनि त्यहीँजा नारायण नारायण हरे कृष्ण हरे राम मारेपछि परमधाम नारायण नारायण नारायण हा? यो काजीको घर त यही त हो नि त हाम्रो बाउले पनि भन्न सकेन भन्ट्याङ घुल्टुङ दे भनेर चाहिँ के रहेछ त ए काजी काजी कता गइरहेको थाहै भन्नु म त अब सोधिरहन्छ नि त अब काजीलाई काजी काैसेप आउनुभयो नि त काैसेप नमस्ते नमस्ते नमस्ते ङ भुन्टुङ डे नि भ्यालेन्टाइन डे हो ने? म नेपालीबाट प्रेम दिवस प्रेम दिवस मलाई यो सही दिवस भनेर थाहा थियो प्रेम प्रेम दिवस प्रेम के प्रेम प्रेम प्रेम प्रेमिकालाई प्रेमिकाले प्रेमीलाई प्रेम प्रस्ताव राख्ने दिन हो अझ यो दिनमा गिफ्ट पनि आदान प्रदान हुन्छ बाबु मेरो छोरीलाई प्रेम प्रस्ताव होला नि तर के गर्नु आफ्नो चारवटा सन्तान चारवटै भाले भाले भनेपछि त काैसाबको त छोरी नै छैन नि त औ म कसलाई राख्दाखे राजी साबकै घरमा बो रहेछ मलाई चाहिँ यो भलाङ्टुङ डेको बारेमा बुझ्नु आएको है ए गोथे तैँले बताइदिन्छस् मलाई के हो यो भलाङटुङ डे भनेको भोइ अन्त आफूले त थाहा नभएर काइसाबले सोधियो आफू त मैले भने्याली चाहिँ नगर तैले बताउनु नि पर्या छैन काजी साह नमस्कार नमस्कार नमस्कार आइपुग्यो फेरि अर्को नमुना <laughs> काजी साह यो भयो भने के हो बताइदिनु पर्यो मलाई पनि ए बाबु कतिजनालाई पुराण सुनाउने मैले भगवान मलाई चाहिँ यो चाहिँ भएन है काजी फेरी साह फेरि मरे नि भोट हाल्दिनँ बजार चाहिँ पार्ने हो नै प्रेम दिवस भोइ प्रेम दिवस रे कष्ट अचम्मको कुरा है गठ थाहा पाइस् किन थाहा नभए थाहा पाएँ नि त अङ्ग्रेजीमा भ्यालेन्टाइन डे नेपालीमा प्रेम दिवस छ मैले त सबै जाने छु नि त अब तैलै केही पनि जाने छैन मसँग कुरा धुने आइडिया त हो मेरो पनि तैँले केही पनि जाने छैन हेर ल जाने भए भन्नु त आजको दिनमा के गरिन्छ <laughs> तैले जाने छैन होला नि त आजको दिनमा त प्रेम आदान प्रदान गरिन्छ नि त प्रेमीले प्रेमिकाले प्रेमिकाले प्रेमीले प्रेम आदान प्रदान गरिन्छ त्यति पनि आइडिया लगाएर जाने नि मैले पनि हो तलाई थाहा रहेछ ल काजी साह धन्यवाद है म चाहिँ अब प्रेम आदान प्रदान गर्न हिँडे है तपाईँ पनि राम्रोसँग बस्नु होला है काजी साह ल तिमीहरू दुइटै नमुना जाओ मेरो यहाँ आफ्नो टन्नै काम छ अब चाहिँ केटोले आइडिया लगायो है प्रेम साट्ने रहेछ सबभन्दा पहिला कोसँग प्रेम साटो त खै आयो बिरालो पो रहेछ भने यहाँ बिरालोसँगै प्रेम साटिन्छ आफू त ओलो बिरालो ए अङ्ग्रेजी नै बिरालोले नेपाली बुझ्छ कि बुझ्दैन फेरि जहिले नि म्याउ माउ गरेर अङ्ग्रेजी बोलिरह हुन्छ ह्यालो बिरालो तस तँलाई मेरो एकदम धेरै प्रेम छ है आबो यसले आफ्नै भाषाबाट भन्यो होला है त लखङ्गो नि त लोके आवो के भन्छ यो नचाहिने कुरा गर्छ के लखम् लखम्बो हुनु नि म फेरि तैँ होला नि लखम्बो बिरालोसँग प्रेम शान्ति होइन नि त प्रेम दिवसमा <laughs> <आबो। laughs> यो कुरो त सोध्नै बिर्सेछु भने काजी साहबलाई अब गर सोधौँ भने फेरि बुडा रिसाउलान् को संगा त बाबाइ प्रेम साट्ने भन्न त भन्दिनँ नि त मलाई त नभन्नु भने त मर्ने पनि भन्दिनँ म त यसले त साह्रो न्यु खोजा हो के चाहिँ गर्ने होला त खै ए थाहा पाएँ थाहा पाएँ पक्कै पनि पशु चौपाईसँगै साट्ने हुनुपर्छ है यहाँ अगाडि एउटा खसी रहेछ यही खसीसँग प्रेम साटिदिन्छु म त हेलो खसी <laughs> <laughs> कस्तो राम्रोसँग जवाब फर्कायो भने साँच्ची यसले त अङ्ग्रेजी पो बोल्छ क्या है ल भन त खसी अप्रिल पछि के आउँछ <laughs> ठक्कै जाने ठक्कै जाने <laughs> खसीले बोल्नु रहेछ नि त लुके त्यो खसीले कसरी बोल्यो फेरि एकति बोलाएर सुनाइदिए <laughs> त टिरिक चाहिन्छ <ताँचा> बाबु <भादू>, टिरिक <laughs> ठक्कै बोल्छ यसले यो भन् त खसी जुन भन्दा पहिला के आउँछ थाक्ड़ी मिलाए कै मिलायो देखि अचम्म सुत्म सार्न जानीनस् क्या गोठे प्रेरेम गऱ्यो भने पो प्रेर पाइन्छ त बाबा जाने छैनस् के बरु प्रेम वास्तवमा पर्सोसँग साट्ने नै होइन <laughs> अब केसँग साट्ने भन्दा त बाबाइ <laughs> केटीसँग साट्नु पर्छ नि त <laughs> अब <laughs> केटीसँग पो रहेछ भने थाहै थिएन छि खसी हुँदा जा भन्नै म त खसी भेडा बाख्रा भैँसी रागो सबैसँग प्रेम साटिरह भनेर ल हिँडेको थिएँ केटीसँगै साट्ने भए त म तँलाई लैहाल्छु नि कस्ता राम्रा राम्रा नारीहरू चिनाएको छु मैले बाबाइ ल हिँड है के भन्छ अङ्ग्रेजीमा हलो मिस लभली लभले ग्रोहरू भलन त स्फेस लोड रवन तै वर्ष मैले जति गरा त मलाई थाहा छ जस्तो हासाउने टेलिभिजन आयो पत्रकार भइसक्यो कुरा तपाईहरुलाई विदितै छ त्यसैले आज चाहिँ विभिन्न हस्ती हस्तीहरुको प्रेमको कुरा चाहिँ हामी सुन्दै छौ हैन अनि आज त मैले धेरै हस्तीहरुलाई चाहिँ यो स्टुडियोमा बोला गज्वो हैन आज चाहिँ हाम्रो ओडाद सिफार गर्नुहुन्छ हैन त्यस्तै चाहिँ हाम्रो नाके हजदार हुनुहुन्छ होइन अनि हाम्रो चाहिँ प्रयोग वृद्ध हजुरबा हुन्छ होइन तिनजनाको चाहिँ प्रेमको प्रसङ्ग हामी पहिलो चरणमा सुन्छौँ होइन त्यसपछि चाहिँ हामी फेरि टोल टोलमा गएर प्रेमको बारेमा कुराकानी गर्छौँ कि सबभन्दा पहिला चाहिँ यो लाइभ सोमा चाहिँ स्वागत छ तपाईँहरूलाई होइन सबभन्दा पहिला कुराकानीको सुरुवात चाहिँ म होइन एकदम वृद्ध हजुरबाबाट गर्न चाहन्छु होइन अनि हजुरबा बताइदिनुहोस् तपाईँको चाहिँ यो प्रेम प्रसङ्ग बताइदिनुहोस् के त्यो पुरानो दिनलाई सम्झाउनुहोस् न कसरी प्रेम भएको छ तपाईँको हजुर रामासँग चाहिँ बोल्यो अचम्म कुरा चाहिँ नि सबभन्दा पहिला त पराश्नको लागि धन्यवाद छ नातिलाई अँ अब यो प्रेम दिवसमा प्रेरम सम्झिनु पर्दाखेरि चाहिँ सबैभन्दा त्यो पहिलो प्रेरम चाहिँ मलाई बडो मिठो झल्कन आउँछ क्या अब हुन्छ त्यति बेला होइन यो प्रेरम दिवस मनाउने चलन त त्यति साह्रो थिएन हाम्रो पाहाडतिर उनी चाहिँ बिहानै पन्ध्रमा टक्क माटोको गाउरी लिएर आउँथ्यो बिचरा अनि म चाहिँ कतिखेर चाहिँ त्यो देख्न पाइएला भनेर हँस्याङ फस्याङ हँस्याङ फस्याङ गर्दै आउँदै भो नभन्नु लाजा म त नाति नातिनीले सुन्यो भने नि के बोल्दैन दि बाउ म भन्नु आश यस्तो नभनु कि हजुर भाइमा यो चाहिँ वास्तवमा फिलिङ्स सेयर गर्नु मात्रै खोजेको हो क्या तपाईँको बेलामा के चाहिँ भएको छ त्यो चाहिँ बताइदिनुहोस् क्या तपाईँले ओ साढे एघार पारेको है नाति तिमीले त्यही हो अब त्यसरी चाहिँ अब पहिले राम्रो भेट हुन्थ्यो हौ पछि चाहिँ खासै अब हामीले त प्रेयौँ भनेर भन्नु पनि डरायो पछि चाहिँ हाम्रो चाहिँ बुवाहरूले कसरी हुन्छ अब कसरी थाहा पाउनुभएको छ त्यसपछि मागेर माघे विवाह गरेको चाहिँ हो क्या मेरो पिरोमा चाहिँ त्यस्तो खासै इतिहासकै नाम लेखाउने खालको छैन है एस लटेको छ हजुरबाको कुरो सुन्यो होइन दोस्रो चरणमा हजुरबासँग फेरि आउँला होइन यति बेला चाहिँ म चाहिँ नाके हौलदारसँग चाहिँ सेयर से गर्न चाहन्छु ना? होइन नाके चाहिँ तपाईँलाई स्वागत छ होइन तपाईँको चाहिँ पहिलो प्रेम चाहिँ सेयर गरिदिनुहोस् के गुडा कवि कविड सुद छ यो प्रश्नको लागि त्यस्तो बेलामा भयौँ त्यस्तो बेलामा भयो त्यस्तो बेलामा दिख्ट। भयौँ जति बेला आकाशमा झमझमझमझम पानी परे पनि असिना झरिसकेको थिएन उनले मलाई मन पराए पनि मलाई उनी मन परिसकेको थिएन no <sounds> सुन्नुहोस् है सायरमा भन्दैछु सायरमा मेरो प्रेम त्यति बेला भयो जति बेला आकाशबाट झमझम पानी परे पनि असिना झरिसकेको थिएन उले मलाई मनपराए पनि मलाई उनी मन परिसकेको थिएन उनी नजिकै आइन् म ड्युटीमा थिएँ त्यसैले मैले भने ड्युटी कडा छ त्यसैले मैले भने ड्युटी कडा छ अलिक परपर हुन्छ उनीहरू होइन भने आफू पुलिस मान्छे नुहाउन नपाएको कति दिन म डुङ्ग्नु कन होला भनेको भुत्कै बियोस् भाइ त्यसपछि फेरि दोस्रो दिन त्यही गाउँमा ड्युटी गएको ड्युटी जाँदाखेरि फेरि पनि मेरो ड्युटी र ब्यूटी ब्युटी एकैचोटि भेट उनी आज भेड भो बो, भोलि भेड भो पर्सी भेड त्यसपछि त मलाई पनि त्यो रोपले जलाउनु जलायो मेरो मनभित्रैबाट अलिअलि भए पनि उनको लागि माया पलायो भोलिपल्टबाट त यार उसैले मलाई चलायो र के गर्ने त्यसपछि त जतिखेर पनि उनीलाई मात्रै देखौँ देखौँ लाग्ने उनीलाई मात्रै भेटौँ भेटौँ लाग्ने उनीको तस्विर मात्र हेरौँ हेरौँ लाग्ने अनि उनैलाई लभ लेटर केरों केरों के रौँ केौँ त्यसपछि के गरौँ के गरौँ म साह्रै गाह्रो भो अनि आएर इन्सपेक्टर कृष्ण साहलाई बिन्ती चढाएँ इन्सपेक्टर साहब हजुरको त घरबार भइसक्यो मेरो त घरबार पनि छैन एउटी नानी साह्रै मन परेछ उनको रूपले मलाई गर्नु पर्या छ लाउन साह गइदिनु पऱ्यो माग्न भनेर मात्रै के भनेको थिएँ हाम्रो इन्सपेक्टर कृष्ण साहले फ्याटा त्यहाँ पछि त म पछि लाग्दै लाग्दै लाग्दै लाग्दै गएँ पछि लाग्दै गइसकेपछि लाग साहले यो जवान हौलदार एकदम तगडा एकदम तगडा छ यसलाई छोरी दिनेको तालुमा आलु फल्यो मात्रै के भनिदिएका थिए केटीको माउको पनि बिचरा कपाल झरेर सबै तालु तालु भएर अब कपाल उमार्न सके रहेनछन् अब यो तालुमा आलु भनेर उसले पनि छोरी दिइहाले ज्यापैसँगले बिहा भइहाल्यो बिहा भएको नौ महिनामा ज्याठो थोर जन्मियो त्यसपछि एउटा त्यसपछि अर्को चाहिँ कति महिनामा हौ त्यसपछि अर्को एउटा पनि जन्मियो दुईवटा जन्मिने बित्तिकै स्थायी मल्याकरण परिवार नियोजन पनि गरे त्यसपछि जो बालबच्चा हुर्काउँदै हुर्काउँदै हुर्काउँदै हुर मात्रै के गएको थिए फेरि ड्युटी सरुवा भयो अर्को नानी पनि मलाई अलिअलि मन पर्न थाल्यो है आश प्रेमको कुरो भन्नुहोस् भने के तपाईँको त्यो नाली बेली कथा नसुना के चाहिँ बच्चा पाएको किन भन्नु पर्यो हो होइन तपाईँको चाहिँ त्यो के चाहिने परिवार नियोजनको कुरो किन भन्नु पऱ्यो यहाँ होइन मैले भन्न खोजेको चाहिँ मात्र प्रेम कसरी सुरुवात भयो भन्नु खोजेको हो होइन त्यही पनि अहिलेको लागि धन्यवाद होइन दोस्रो चरणमा चाहिँ म फेरि तपाईँसँग आउँला होइन यति बेला चाहिँ हाम्रो ओडादो सेवा भनेर जाउँ होइन ओडादो सेवा नभन्नु वास्तवमै तपाईँको प्रेम चाहिँ कसरी भएको छ त्यति बेला है अहिले के भन्छु अहिले प्रेमको कुरा है अनि भन्छु नि त म अनि खालि तैँले मैले नमस्ते गरिस भाउ आडा जस्तो क्या गयो क्या टिभीमा लाइभ गइरहेको छु त भन्नु भएन नि है लाइभ पो होइन तपाईँले मैले नमस्ते गर्नुभयो आज सुरुमै नमस्तो दिएन मैले तपाईँलाई मेरो त भुइँ पनि छ नि ठिक छ नि त मेरो फेरि त्यति बेला भयो जति बेला चाहिँ उनीहरू भेट भयो है केटी लाग्दैन नि त त्यति बेलाको नाति थियो त्यति बेला ल परिहाल्यो नि लभै गरेर बाजैमा जाऊँ होइन बुझाउँ अनि मैले लभ त धेरै गर्थेँ त्यति बेला अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम हसाउने चौतारी एकैछिनको विश्राम पछि कार्यक्रमको बाँकी अंश लिएर पुनः आउनेछौ रेडियो अर्पण सँगै होला